पहिलो कम्युनिस्ट बजेट पार्टीबाट प्रकाशित दस्तावेजमा प्रकाशित भइसकेका कुरा यहाँ नदोर्याई मेरो समझनामा भएका मसँग सम्बन्धित घटना विषय र खास मैले जिम्मा लिएको मन्त्रालय सम्बन्धमा यहाँ उल्लेख गर्न चाहन्छु शपथ ग्रहण गरी पद गरेपछिको मुख्य काम सरकारी कर्मचारीहरूमध्येबाट केही कर्मचारीलाई निजी सचिवालय र निवासमा स्वकीय सचिवालयको गठन गर्नु थियो मन्त्री निवासमै रहने स्वकीय सचिवालयको सचिवमा मोरङ जिल्ला कमिटीबाट सिफारिस गरी पठाइएका निलम शेखर रघुनाथ अधिकारीलाई राखेँ अरू स्टाफहरूलाई पनि पार्टीले नै सिफारिस गरेको थियो मन्त्रालयको निजी सचिवालयमा पार्टी केन्द्रीय कार्यालयका साथीहरूले दिएका नामबाटै राखेँ प्रमुख आर्थिक सल्लाहकारमा पार्टीकै सल्लाह अनुरूप राष्ट्र बैङ्कका सिनियर अफिसर केशव आचार्यलाई नियुक्त गरेँ डाक्टर गोविन्दबहादुर थापा अघिल्ला अर्थमन्त्री महेश आचार्यको पालादेखि नै आर्थिक सल्लाहकार भई अर्थ मन्त्रालयमा आउनुभएको थियो उहाँलाई पनि त्यही थमौती गरे अर्थ मन्त्रालयको अरू संरचना त यथावत नै रह्यो मन्त्री परिषदको बैठकले योजना आयोग गठन गर्यो उपाध्यक्षमा डाक्टर मङ्गल सिद्धि मानन्द नियुक्त हुनुभयो भने सदस्यहरूमा डाक्टर डिल्लीराज खनाल वाइबी थापा कैलाशनाथ प्याकुरेल र डाक्टर चैतन्य मिश्र नियुक्त हुनुभयो आर्थिक वर्ष दुई हजार एकाउन्न लागि महेश आचार्यले असारमा अध्यादेश बजेट ल्याएका थिए निर्वाचन सम्पन्न भएर नयाँ सरकार बनिसकेकाले अध्यादेश बजेटलाई निरन्तरता दिने वा नयाँ बजेट ल्याउने भन्ने सहमतिमा हामीले टुङ्गो लगाउनु पर्ने थियो संविधानले संसद अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक भएमा संविधानको प्रतिकूल नहुने गरी अध्यादेश जारी गर्ने व्यवस्था गरेको थियो त्यसै व्यवस्था अनुरूप महेश आचार्यले अध्यादेश बजेट ल्याएका थिए यस्तो अध्यादेश छ महिनाभित्र संसदमा पेस गर्नुपर्थ्यो महेश आचार्यले असारमा प्रस्तुत गरेकै बजेटलाई संसदमा राख्ने वा नयाँ बजेट बनाउने भन्ने स्थिति आयो मेरो ध्यान यसैमा केन्द्रित थियो नेपाल टेलिभिजनबाट एकजना पत्रकार आफ्नो समूह लिएर अर्थ मन्त्रालयमा आउनुभयो उहाँले तपाईँ अर्थमन्त्रीकै कुर्सीमा बसेको बेला एउटा अन्तर्वार्ता लिन्छु भन्नुभयो त्यस अन्तर्वार्तामा उहाँले धेरै प्रश्न सोध्नु भएको थियो त्यसमध्ये एउटा प्रश्न अहिले पनि याद आइरहन्छ तपाईँले आज अर्थमन्त्रीको कुर्सीमा बस्दा कस्तो अनुभव गर्नुभएको छ त्यसबेला मैले भनेको थिएँ आज नेपाली धरतीमा शोषित पीडित जनताको हक अधिकारका लागि सधैँ सङ्घर्ष गर्ने पार्टी नेकपा एमाले निर्वाचनद्वारा सरकारमा आएको छ एउटा नयाँ इतिहास निर्माण भएको छ यो सबै वामपन्थी शोषित पीडित जनता खुसी हुने कुरा हो म आफै अर्थमन्त्री भएको कुर्सीमा बसेको छु मैले हर्षको अनुभूति गरिरहेको छु तर यसका साथै मैले गहन जिम्मेवारीको दबाब पनि अनुभूति गरिरहेको छु आज नेकपा एमालेका संस्थापक महासचिव पुष्पलालदेखि बहुदलीय जनवादका प्रणेता मदन भण्डारीलाई सम्झिरहेको छु कम्युनिस्ट आन्दोलनका शहीदहरूलाई पनि सम्झिरहेको छु आन्दोलनमा मसँग हिँडेका र पसिना बगाएका सहयात्रीहरूलाई सम्झिरहेको छु हामीले जनताका सामू बाचा गरेका थियौँ हामी नेपालका शोषित पीडित जनताको जीवनमा परिवर्तन ल्याउनेछौँ अर्थमन्त्रीका रूपमा यो कुर्सीमा बस्दा यही दायित्व सम्झिरहेको छु पुष्पलाल र मदन भण्डारी आज हुनुहुन्न उहाँहरूले छोडेर गएको जिम्मेवारी पुरा गर्न आज म यहाँ आएको छु यो कुर्सीमा बस्दा हाम्रा अग्रजहरूले छोडेर गएका जिम्मेवारी कसरी पुरा गर्ने भन्ने कुराले मलाई उद्वेलित पारिरहेको छ यसैतर्फ मेरो विशेष ध्यान गएको छ मेरो अन्तर्वार्ता र मैले भनेका यी कुरा नेपाल टेलिभिजनले हुबहु प्रसारण गरेको थियो